नमस्कार तपाईलाई कार्यक्रम परिवर्तनका हार्दिक स्वागत छ कार्यक्रम परिवर्तनका आवाज, का आवाज लिएर एकैसाथ उपस्थित भइसकेका छौ प्रविधिमा मित्र निराजन बगालेसँगै आवाजबाट म विशाल विक कार्यक्रम परिवर्तन का आवाज सामुदायिक रेडियो गलकुटे एफएम एक सय दुई थोप्लो चार मेगाहट बाद प्रत्येक साता को शुक्रबार बेलुका छत्तीस बजे पुन प्रसारण शनिवार बलुका पांचतीस बजे होने गद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 ूर्ति मन्दिर कहाँ बनेछन् र भग साङ्गीतिक आवाज पछि कार्यक्रम परिवर्तनका आवाजमा अबको प्रस्तुति परिवर्तन सम्वाद रहेको छ यस स्तम्भमा हामीले एकजना अतिथिसँगको कुराकानी प्रस्तुत गर्ने गर्दछौँ आज हामीले परिवर्तन सम्वादमा रहेर रह स्थायी घर गलकुट नगरपालिका वार्ड नम्बर दस भई हाल भने गलकुट नगरपालिका वार्ड नम्बर तिनमा न्यु घुम्टे टेलरिङ सञ्चालन गरेर बस्नुभएका विमल विकसँग कुराकानी गर्ने जमर्को गरेका छौँ विशेष गरी उहाँ केही समय अगाडि वैदेशिक रोजगारीबाट फर्की स्वदेशमै व्यवसाय सञ्चालन गर्दै आउनु भएको छ आज हामीले उहाँसँग रहेर वैदेशिक रोजगारीमा काम गर्दै गर्दाका अनुभव साथै स्वदेशमा काम गर्दै गर्दाका अनुभवहरूका बारेमा कुराकानी गर्नेछौँ अब लागु उहाँसँग गरिएको कुराकानीतर्फ विमल सर तपाईँलाई कार्यक्रममा स्वागत छ धन्यवाद तपाईँले यो व्यवसाय सुरु गर्न लागेको कति वर्ष भयो मैले यो व्यवसाय सुरु गर्न लागेको पाँच वर्ष भयो पाँच वर्ष भयो हजुर यो व्यवसाय सुरु गर्नुभन्दा पहिले के गर्नुहुन्थ्यो तपाईँले म दुई हजार त्रिसठी सालमा मलेसिया छिरेको थिएँ हेर्नुहोस् त्रिसठी सालमा मलेसिया जानुभएको हजुर के काम गर्नुहुन्थ्यो मलेसियामा रहँदै गर्दा म यो गार्मेन्ट लाइनमै छिरेको पहिला हजुर त्यसपछि धेरै दुःखहरू भोग्यो कामहरू गऱ्यो होइन हजुर आफ्नो नेपालमा जस्तो किन हुन्छ र होइन अरूको गाली बोलीहरू खानुपर्छ नाना किसिम हुन्छ लामो समय काम गर्नुपर्छ दुःख गऱ्यो दस वर्ष जति मलेसिया बस्यो दस वर्ष मलेसियामा बस्नुभयो हजुर दस वर्ष पछाडि चाहिँ नेपाल फर्कनु हजुर त्यसपछि दस वर्षपछि नेपाल फर्केर मैले आफ्नो श्रीमतीलाई यहाँ तालिम गराइरहेको थिएँ हजुर त्यसपछि म आएर बुढीसँगै सिलाउन सुरु गरियो अहिले राम्रो चलिरहेछ वैदेशिक रोजगारीबाट फर्केर आइसके पछाडि चाहिँ तपाईँलाई फेरि विदेश नै जान चाहिँ किन मनले मानेन हजुरको किन मानेन भन्दा पहिला चाहिँ हामीले नेपालमा के गर्ने के नगर्ने भन्ने कुरा थाहै नै थिएन हजुरमा अनिमा थियौँ होइन त्यसपछि गएर अब बुढीले अलिकति हल्का काम सिकिसकेपछि मलाई पनि हिम्मत भयो हजुर त्यसपछि बुढीसँगै काम गर्न सुरु गर्यो अनि त्यसपछि अहिले लगभग पाँच वर्ष भयो राम्रो छ एकदम लगभग हामी धनी मान्छे भन्न नसके पनि हजुर हामीले गुजरा चलाइराखेको छ विदेशमा गएर पनि आखेर पनि त्यही गुजरै थियो होइन हजुर यहाँ पनि हामीले गुजरा चलाइराखेको छ हजुर पहिला हजुरको श्रीमतीले चाहिँ तालिम सिक्नुभयो त्यस पछाडि चाहिँ हजुरले सिक्नुभयो म पहिला गार्मेन्टमै गएको थिएँ मलाई सायद नै हो हजुर त्यसपछि अब उहाँको सिलाइ र यहाँको सिलाइमा केही फरक हुन्छ अनि मैले कस्तो फरक हुन्छ तपाईँले भनिहाल्नु भयो फरक हुन्छ भन्नुभयो उहाँको सिलाइ अनि यहाँको सिलाइमा फरक कस्तो हुन्छ भने उहाँको रेडिमेड होइन यहाँ भनेको अब आफूले सिलाएर दिनुपर्ने हुन्छ आफूले नापेर उ गरेर उहाँ चाहिँ अरूले काटेको चाहिँ हान्ने मात्रै सिलाउने मात्रै अनि यहाँ भनेको आफूले नाप्ने आफूले हरेक प्रबन्ध आफै मिलाउनु पर्ने हुन्छ होइन यो भनेको हाम्रो सिभिल हो सिभिलमा जस्तो पनि सिलाउनु पऱ्यो तपाईँको कोट पाँच चोलो भोटो सबै सिलाउनु पऱ्यो होइन उहाँ भनेको एउटा सिलाइपछि एउटै सिलाइको सिलाइ हो त्यस्तो हो भनिहाल्नुभयो हजुरले यहाँ कोट प्यान्ट धेरै सिलाउनुपर्छ भन्नुभयो हजुरले नेपालमा चाहिँ उहाँ सिलाउने अनि यहाँ सिलाउनेमा चाहिँ सजिलो चाहिँ कहाँको लगायो हजुरलाई यस्तो काम चाहिँ यहाँ आफ्नो काम हो होइन आफ्नो व्यक्तिगत काम हो यहाँ लगभग दस पन्ध्र मिनट आराम गर्छु भने पाइयो विदेशमा भनेको तपाईँको टार्गेट हुन्छ तपाईँको टार्गेट पुरा गर्नुपर्छ टार्गेट पुरा गरेन भने पैसो काटिदिन्छ हरेक टार्गेट भन्नाले चाहिँ कस्तो टार्गेट भन्नाले तपाईँको पिसको हिसाबले पैसो दिन्छ क्या जति पिस आफूले गर्न सक्यो त्यति पैसो हो हिसाबले चाहिँ यति पिस आज तयार पारेर चाहिँ यति पैसा भन्ने हुन्छ हजुर वैदेशिक रोजगारीबाट फर्केर आइसके पछाडि तपाईँले चाहिँ यो सिलाइ व्यवसायलाई नै रोज्नुको कारण चाहिँ के हो अन्य धेरै व्यवसाय पनि गर्न सकिन्थ्यो किनभनेपछि मलाई हल्का अनुभव भयो विदेशी गएपछि होइन यो कुरामा त्यसपछि गएर उहाँ गरेको कामलाई यहाँ चाहिँ सटिपाय गरौँ भन्ने मेरो सोचाइ अनि त्यसमाथि फेरि श्रीमतीलाई पनि यही चिज सिलाइ नै मन परेको थियो होइन सिलाइ बुनै हरेक सबै चिज गर्छु मेरो श्रीमतीले सिलाउने बुन्ने होइन सबै कुराहरू त्यसपछि बुढीलाई पनि यही मन परेको यही खोल्यो अहिले लगभग पाँच वर्ष हुन राम्रो चलिरहेछ चलाइएछ सबभन्दा ठुलो आफ्नो चाहिँ पोलिसी होइन मलाई चाहिँ अहिले काम माग्नु कसैसँग झगडा गर्नु परेछन आफै आउँछन् काम हजुर किनकि म धेरै विदेश बसेको हुनाले मलाई सबै कुरा पोलिसीहरू ग्राहकसित कसरी कुरा गर्ने होइन कसरी ग्राहकलाई आफ्नो बनाउने सबै कुरा थाहा भएको हुनाले त्यसमाथि अब रक्सी पानी नखाने आफ्नो चाहिँ काम चाहिँ समयमै दिने त्यो भएको कारणले काम चलिरहेछ राम्रै चलिरहेको छ तपाईँले यही सिलाइ बुनाइकै काम गरेँ भन्नुभयो हजुरले दस वर्ष हजुर विदेश जानुभन्दा पहिला चाहिँ तपाईँलाई यो सिलाइ बुनाइको काम आउँथ्यो कि आउँथेन आउँदैन थियो हजुर विदेशमा चाहिँ कतिको दुःख पाउनुभयो हजुरले सुरुमा काम गर्दा चाहिँ सुरुमा गर्दा धेरै दुःख पाइयो नि भाषा नजान्ने होइन हजुर अनि मिसिनको स्याउ भाँच्यो भने चाहिँ सेउलाई के भन्छ भन्ने कुरा थाहा थिएन त्यसपछि मिसिनको स्याउहरू भाँदाखेरि गाली खाइन्थ्यो गाली गर्थ्यो पैसो काटिदिन्थ्यो अनि धेरै दुःखहरू भने पछि जाँदाखेरि कति समय लाग्यो हजुरलाई जिल कमें भाषा जाना तो हमें भन्न पाइय हमें जवाब दिन भाइय नए अर्क बिगारे दे हम नाम लापन्न भाषा नजाने पीछे मैं लगता देश में काम गरे जस्तो विदेशमा हुन्न चाहे उहाँ गएर एक लाख कमाउर यहाँ आफ्नो देशमा चाहिँ पचास हजार कमाउनुमा बराबरै जस्तो लाग्छ किनकि आफ्नो फ्यामिलीसँग बस्न पाइयो आफ्नै तरिकाले काम गर्न पाइयो आफ्नो गराकहरू गरा आउँदा चाहिँ जस्तो आफ्नै दाजुभाइ दिदीबहिनी आए जस्तो दिदी लाग्ने राम्रो लाग्ने रमाइलो लाग्ने उहाँ भनेको विदेशको ठाउँमा को, के को हो के हो केही थाहै हुँदैन होइन के नचिनेको सबै अन्जान ठाउँ भनौ न हजुर यहाँ चाहिँ सबै आफ्नै गाउँठाउँको मान्छेहरू आउनुहुन्छ त्यसो गर्दा पनि हुन्छ हजुर रमाइलो हुन्छ काम गर्नु पनि आनन्द हुन्छ आन तरिकाले जस्तो कि विदेशमा गएर हामीले सत्र घन्टा काम गरेर मात्रै बल्ल पैसा कमाइन्छ सत्र अठार घन्टा काम नगरेसम्म हामीले पैसा कमाउनु सकिँदैन होइन त्यही सत्र घन्टा यदि हाम्रो आफ्नै देशमा लगाइन्छ भने हामीले यहीँ पैसा कमाइन्छ नि किन विदेश जानु पर्यो भन्ने मेरो सोचाइ आयो होइन त्यसपछि चाहिँ म गइन हजार तबला अवसाय सुरू कह भो तकरीबन अब पांच वर्ष में ल हजुर पाँच वर्ष लाग्न थाल्यो दुई हजार सालमा मैले पसल खोलेको होइन हजुर त्यसपछि अहिलेसम्म चलाइराखेको छ यो पसल खोलेको यो सुरुमा चाहिँ तपाईँलाई कस्तो समस्याहरू आइपरे भनौँ न सुरु सुरुमा त अब मानिसहरूले नचिने पनि हुन्छ कस्तो सिलाउने हो कस्तो बिगार्ने पो हो कि भन्ने समस्याहरू पनि आउँछन् कतिको भोग्नुभयो त्यस्तो चाहिँ त्यो चाहिँ हल्का भयो किनभने मैले खासै यहाँ विदेश बस्ने मान्छेमा मैले यहाँको खासै मान्छे चिनेको थिएन होइन तर मेरो बुढीको चाहिँ मान्छे धेरै चिनिजानेको थिएँ अनि काम चाहू सुरू में तीन महीना तकन काम, आलका आलका कर्दा, कर्दा, कर्दा, काम आए लगभग चिने के मैं मैं आसपी हल्का हल्का एकजना दस जान लसजना बीस जान लाद अं काम आई रह सबा ठूल तो सुरू में मैला यहाँ के बारे में कई ऐन नेपालको बारेमा किनकि ने धेरै नै विदेश बस्यो पहिला इन्डियातिर नै आठ दस वर्ष बस्यो त्यसपछि मलेसिया गर्दा इन्डियामा चाहिँ के गर्नुहुन्थ्यो नि इन्डियामा मैले धेरै ठाउँमा काम गरेँ होटेलमा गरेँ यो प्राइभेट ब्याङ्कहरूमा गरेँ धेरै ठाउँमा काम गरेँ होइन त्यसपछि आठ वर्षपछि आएर मलेसिया गएँ मलेसियाबाट पनि लगभग आउने जानी आउने जानी गरेँ पहिला चार वर्षसम्म मैले सिलाइमा काम गरेँ त्यसपछि फेरि आएर फेरि अर्को कम्पनीमा गएँ छ वर्ष त्यसपछि आएर हामीलाई यो आफ्नो व्यवसाय सञ्चालन गर्यो त्यसपछि पहिला सुरुमै मैले खोल्दाखेरि चाहिँ मलाई चाहिँ कस्तो कस्तो लागिरहेको थियो कि के हुने हो कस्तो हुने हो भने जस्तो तर मेरो बुढीले चाहिँ धेरै हिम्मत गरेर सुरुमा चाहिँ मेरो बुढीले धेरै हिम्मत दिएको मलाई धेरै साथ दिएको साथ दिएपछि अहिले चाहिँ मैले सबै चिन्जान गरिसकेपछि सबैसित अब मिलजुल भयो होइन अब बोलीचाली यताउता मैले आउने कुरा गरसित नि अब बोल्ने हाँस्ने सबै हुन्छ त्यसपछि चाहिँ रमाइलो यतै लाग्नु यतैतिर हाम्रो आफ्नो चाहिँ घर पाल्न सकिन्छ कि जस्तो लाग्यो होइन त्यसपछि मैले विदेश जानु आफ्नै देशमा ठिक छ भन्ने सोचाइ भयो मेरो हजुर पछिल्लो समय चाहिँ नेपालमा धेरै युवाहरूले पैसा कमाउने बाटो चाहिँ विदेश मात्र हो भन्ने मानसिक सोच पनि रहेको छ हजुर विदेश मात्र सबै थोक भन्ने व्यक्तिहरूलाई चाहिँ के गर्न चाहनुहुन्छ भनौँ न नेपालमा पनि केही गर्यो भने केही चाहिँ गर्न सकिन्छ भन्ने लाग्छ कि लाग्दैन हजुरलाई मजाले गर्न सकिन्छ नि त्यो कुरा चाहिँ कस्तो हुन्छ भने सबैजनाले गर्न सक्छ भन्ने जरुरी छैन किनकि नेपालमा भन्नलाई हामीले चाहिँ नेपाली इमान्दारी छन् र इमान्दारीमा काम चल्छ सोच जनता छ भनिन्छ तर नेपालमा पनि यदि चलाख नहुने भने हामीले केही गर्न सकिन्न नेपालमा अलिकति चलाख भएर पलसी भएर अब त तपाईँको मानौँ न अब गाउँमा जस्तो कृषि गर्छन् होइन अब कृषि गर्दाखेरि एउटै चीज गर्ने Means, या त कुखु पाल्ने या फेरि खेती किसानै गर्ने या फेरि भैँसी पालेपछि तन्नै भैँसी पाल्ने तर हाम्रो देशमा चाहिँ कस्तो जाने एउटा भैँसी पाल्यो भने त्यसमा एउटा गाई झुन्डाइन्छ एउटा कुखुरा अब दुई चार त कुखुरा झुन्डा हुन्छ दुई चार त एउटा बाख्रो झुन्डाइन्छन् त्यो झोल्न हुन्छ त्यो चाहिँ खर्चै पुऱ्याउन सकिन्छ त्यसलाई हाम्रो गाउँमा एकचोटि खसीको मासु तिन सय किलो भएको थियो अब एउटाले खसी पालेपछि पुरै गाउँले खसी पाल्दै अब खानेकले त होइन त्यसपछि गएर कसैले चाहिँ खसी पाल्ने कसैले चाहिँ भैँसी पाल्ने कसैले गाई पाल्ने कसैले चाहिँ कृषि मात्रै गर्ने सागसब्जीहरू लगाउनु पऱ्यो भने एउटै मात्रै चिज लगाएर बजारमा बिक्री गर्ने त्यो चाहिँ हो तर हाम्रो नेपालमा ने? के छ भने प्रबन्ध छैन केही चिजको किनभने त्यो किसानले चाहिँ खेती त गर्छ तर त्यो खेती उब्ज्यो भने त्यो बिक्ने हो कि होइन भन्ने कन्फर्म छैन किनकि त्यसको समिति छैन बजारीकरण बजारीकरणको अभाव छ छ बजारमा बुटलबाट इन्डियाबाट लिएर बेच्न सक्ने मान्छेहरूले यहाँ कमिटी बनाएर समिति बनाएर चाहिँ नि के अरे आफ्नै देशको चिजलाई चाहिँ प्रयोग देश को जनता हो दुई पैसा रानी भोचाई छेन तर आँ गोबी आँच्न आलू प्याज आ सब तरकारी आँच्न सब बुटल बट आर यहीं हमारे चीजमें हम्रेव में राम्रा राम्रा चीज उत्पन्न हो चीज हिम्मत देर पछाड़ी चाहिए हात दिएर ल तिमीहरूलाई यो काम गौने गौने गौने अजर। अजर। अजर। गर तिमीहरूलाई चाहिँ मैले साथ दिन्छु भन्ने मान्छे हुने भने गर्न सक्छन् नेपालमा सबैले हजुर साथ र सपोर्ट दिने व्यक्तिको चाहिँ अभाव छ जस्तो लाग्छ हजुर हजुर तपाईँले व्यवसाय चाहिँ आफ्नै गाउँमा बसेर पनि सञ्चालन गर्न सक्नुहुन्थ्यो अथवा के कारणले गर्दा चाहिँ हजुरले यो बजारलाई नै रोज्नुभयो विशेष गरेर विशेष गरेर चाहिँ गामा अलिकति स्कुल पनि सानो क्लाससम्म थियो होइन त्यसपछि मेरो छोराहरू पनि ठुलो भए ठुलो भएपछि छोराहरूले पनि यतै पढ्न लागे होइन अब छोराहरू यतै पढेपछि हामी पनि उतै जाऔँ उतै व्यवसाय गरौँ भन्ने सोचाइ हाम्रो भयो त्यसपछि अलि गाउँमा चाहिँ अलिक चिसोको कारणले फेरि अलि बुढीलाई अलिक चिसो लाग्नको कारणले त्यस्तै त अनि होइन लेडिस मान्छे अलिक हुन्छन् त्यो कारणले पनि हामी चाहिँ ठिकै छ त बजारमै बसौँ भनेर चाहिँ बजारमै बस्न लागि ये बस अब गाँव तर बेच बिखान करे सब ये ये बसराखे अमेन ठीक है जिंदगी चल रहा तब व्यवसाय सुरू गाड़ी भ्यवसाय सचालन करते समय कस्तु दृष्टि ने हेने गदे पाने समाजले चाहिँ कसरी हेरे त भन्दाखेरि धेरै जस्तो व्यक्तिले चाहिँ जस्त राम्रै तरिकाले हेरे होइन तर कुनै कुनै व्यक्तिहरू चाहिँ अलि हुन्छ नि यसले गरेर खायो यसलाई चाहिँ माथि चढ्न दिनु हुँदैन भन्ने खालका त्यस्ता जो हुन्छ नि आफूलाई पनि नहुने र अर्कालाई पनि हुन नदिने खालको व्यक्तिहरू पनि मैले भेटाएँ धेरै होइन जस्तो कि अब मेरो काम यसले खोसेर लयो यो आयो भने त मेरो काम चल्दैन कि त्यस्तो त्यस्तो व्यक्तिहरू पनि मैले भेटेँ तर मलाई त्यस्तो व्यक्तिको मतलब होइन किनकि मलाई आफ्नो कामसँग मतलब थियो होइन मैले काम गरेँ काम गर्दा गर्दा धेरै सङ्घर्षहरू गरेँ सङ्घर्ष गर्दा गर्दै अहिले चाहिँ ठिक छ मेरो चाहिँ काम पनि राम्रै चलिरहेछ गुजारा चलिरहेछ अब दुई तिनजना अब एक दुईजना मान्छेहरू पनि राखेको होइन त्यसमाथि चाहिँ अब आफूले नै काम गरिन्छ मिहिनेत गरिन्छ जस्तो कि विदेशमा गएर चाहिँ हामीले यति घन्टा काम गर्नु पर्ने रहेछ नेपालमा भन्ने कुराहरू हामीलाई अनुभव भयो त्यसपछि लामो समय काम गरिन्छ लगभग तकरिबन पन्ध्र सोह्र घन्टा मिनिमम पनि बाह्र घन्टा हामीले काम गरिन्छ होइन त्यसपछि गएर अब ठिकै छ अहिलेलाई राम्रै चलिरह हजुर यो गलकुट बजारमा पनि हेर्ने हो भने पनि यो, यो सिलाइ बुनाइ गर्ने व्यक्तिहरू भनौँ न व्यवसाय चलाउँदै आउनुभएका व्यक्तिहरूको सङ्ख्या धेरै नै रहेको छ एक हिसाबले भन्दा चाहिँ यहाँ प्रतिस्पर्धाको माहौल पनि छ हजुर यो प्रतिस्पर्धाको माहौलमा चाहिँ हजुरले यो व्यवसाय सञ्चालन गर्दै गर्दा कतिको सहजता भएको छ कस्तो अनुभव पाउनुभएको छ हजुरले मलाई चाहिँ एकदम आराममा छ मलाई चाहिँ यो प्रतिस्पर्धाको मलाई मतलब यो छैन होइन किनकि म मेरो धारणा कस्तो छ भने काम लडेर होइन गरेर देखाउनु पर्छ कोही व्यक्तिहरू लडेर जस्तो हुन्छ नि एउटा हिसाबले गराकै भनिदिउँ होइन लडेर त्यो गराकलाई तानाम भन्ने यताबाट कामले पनि उता कामले त्यस्तो भाग दौड गर्नुपर्ने यता त मलाई छैन आनन्द छ mm -hmm. कुनै ठाउँबाट जस्तो हस्पिटल भए स्कुलहरू भए आफै फर्नर बोलाउँछन् मलाई ल यहाँ यति सिलाउनु छ नापदिन आउनुहोस् भनेर र अर्को कुरा के खुसी लाग्छ भने एकचोटि मसँग आएको ग्राहक चाहिँ तकरीबन छुट्दैन हेर्नुहोस् अब कुनै mm -hmm. कुनै व्यक्तिहरू त्यस्तै हुन्छन् होइन आफ्नो आफ्नो सोचाइ हुन्छ तर तकरीबन छुट्दैनन् त्यही भएर मलाई विदेशभन्दा होइन धेरै राम्रो लाग्छ आफ्नो परिवारसित बस्न पाइयो छोराछोरीलाई हेर्न पाइयो दिनदिनै होइन गाउँमा आफ्नो चिसो वातावरणहरू सबै कुराहरू एकदम राम्रो लागिरहेछ मलाई हजुर तपाईँले यो व्यवसाय सञ्चालन गर्दै गर्दा चाहिँ के कस्ता समस्याहरू आइपर्ने गर्दछन् अनि कस्ता कस्ता समस्याहरू भोग्नु भयो समस्याहरू त सामान्य हुन्छन् काममा त समस्याहरू जुनै काममा नि परिरहन्छ होइन कुनै काम पनि सजिलो छैन काम चाहिँ गाह्रो नै हुन्छ जुन काम पनि बसेर गर्ने होस् चाहे उत्रेर गर्ने होस् सुतेर गर्ने जुनै काम पनि अप्ठ्यारै हुन्छ होइन त्यही भएर खासै त्यस्तो समस्याहरू झेल्नु परेको छैन त्यही हो अब आफ्नै हुन्छन् होइन आफ्नै अब के अरे समस्याहरू हुन्छन् त्यो आफ्नै ठाउँमा छ बाँकी काममा चाहिँ मलाई त्यति टेन्सन छैन विशेष गरी तपाईँ चाहिँ एउटा दलित समुदायमा जन्मेर अनि दलित समुदायमा हुर्केको व्यक्ति पनि पढ्नुभयो हजुर पहिला पहिला चाहिँ तपाईँले यो जातीय विभेद चाहिँ कतिको भोग्नुभयो गाउँठाउँमा मैले भोगेँ हेर्नुहोस् किनकि अब जस्तो हुन्छ नि हामीभन्दा उपल्लो जाति कहाँ गएर हामीले भाँडा धुनुपर्ने त्यसपछि कतै हुन्छ नि बात हिँड्दाखेरि नि छुइन्छ जस्तो गरेर तर्केर हिँड्ने आफभन्दा ठुलो जातिहरू होइन त्यस्ताहरू मैले धेरै भोगें र हालचालै पनि बजारमै पनि त्यस्ता कुराहरू मैले भोगेँ लगभग लगभग तर बजारमा आइसके पछाडि पनि हजुरले भोग्नुभयो जातीय विभेद तकिबन तकिरिबन भेटेँ मैले त्यस्तो होइन कुनै जस्तो बिहा पार्टीमा गयो भने छुट्टै बसालाहरू खुवाउने अनि अलि हुन्छ नि अलि नराम्रो ठाउँतिर जस्तो कि कुनातिर अर्थात् कतै बाटोतिर त्यस्तो ठाउँ पनि मैले देखेँ होइन त्यो चाहिँ मलाई दुःख लाग्यो खास गरेर त्यस्तो गर्न नहुने त्यो चाहिँ त चाहिँ अलिकति दुःख लाग्यो अरू चाहिँ ठिक छ तपाईँले भनिहाल्नुभयो बिहेमा गए पछाडि चाहिँ हजुरलाई छुट्टै बसेर खा छुट्टै ठाउँमा राख्ने गर्नुभयो भन्नुभयो हजुरले यस्तो व्यवहार गर्दा चाहिँ हजुरलाई कस्तो अनुभव हुन्छ के लाग्छ हजुरलाई चाहिँ त्यसमा चाहिँ कस्तो लाग्छ भने मान्छे त सबै एउटै होइन अब साफ सुत्राको हिसाबले हेर्ने हो भने अहिले चाहिँ साफसुथरा हाम्रो दलितहरू पनि छन् किनकि अब पहिला पहिलाकाले ठिक थियो अब पहिला पहिलाकाले त्यस्तै काम गर्थ्यो होला नि अब रक्सीहरू खाने अब यताउता नाना किसिम बाटा हल्लिँदै हिँड्ने गर्थ्यो होला तर अहिले त्यो हटिसकेछ हाम्रो दलितमा किनकि अहिले बाटाहरू धेरै जस्तो बाहुन छेत्रीहरू रक्साहरू हल्लिएको देखिन्छ होइन हाम्रो दलितहरू खासै देखिँदैन त्यो हामी म ठुलो हुन खोजेको होइन कि त्यस्तो परिवर्तन केही भइरहेछ त अटोमेटिक भइरहेछ त्यसमा त हामीले उ गर्नै परेन धेरे टेन्शन लिख पड़े हैंटोमेटिक कि जस्तो हामीलाई पहिला भएको थियो त्यो आफै उल्टिँदैछ मलाई त्यो लागिरहेछ क्या आफै उल्टिँदैछ कि जस्तो लागिरहेछ जस्तो हामीले चाहिँ पहिला पहिला हाम्रा अब केटाहरू जाँड खाने रक्सी खाने दिउँसो हल्लिँदै हिँड्ने त्यस्तो त्यस्तोहरू हुन्थे पहिला पहिला चाहिँ विशेष गरी दलित समुदायका व्यक्तिहरूले मात्रै जाँड रक्सी सेवन गर्ने अनि चाहिँ उपल जातिका व्यक्तिहरूले पनि दबाउने तल पार्ने एउटा कारण पनि त्यही नै थियो जस्तो लाग्छ हजुरलाई लगभग अहिले पनि बाटोमा धेरै देख्नुभयो हजुरले ब्राह्मण क्षेत्रीहरूले पनि रक्सी खाँदै सेवन गर्दै अहिले पनि त्यही देखिन्छ तर एउटा कुरा फेरि अर्को के हो भने अब हाम्रा दलित समुदायकोहरूले पहिला पैसा हुन्थेन पढाइमा पनि कमजोर थिए होइन अब अलिकति केही गरौँ भनेपछि अर्कोले खुट्टा तान्डिहाल्थ्यो त्यही कारणले पनि हो के अरे शिक्षितको कारणले पनि हो हामीहरू चाहिँ पहिला त्यसरी चापेको अहिले त खै खासै त्यति दबाव गर्दैनन् बुझेका मान्छेहरूले हामी साथीभाइ हो भन्ने एउटा तिनीहरूले पनि त्यस्तै सोच्छ होइन हजुर अहिले चाहिँ कतिको परिवर्तन भएको पाउनु भएको छ पहिलाको भन्दा त अहिले त लगभग पचहत्तर परिवर्तन हजुर धेरै परिवर्तन भएको पाउनु भएको छ हजुर विशेष गरी पहिला पहिला चाहिँ यो सिलाउने काम चाहिँ विशेष गरेर दलित समुदायका व्यक्तिहरूले मात्रै गर्नु भन्ने एउटा मानसिक धारणा पनि रहेको थियो पहिलाको समाजमा चाहिँ अहिले चाहिँ धेरै व्यक्तिहरूले भनौँ न गैर समुदायका व्यक्तिहरूले पनि यो सिलाइ बुनाइ गरेर बसिरहेको पनि हामीले देखिरहेका छौँ यो देख्दा चाहिँ हजुरलाई के लाग्छ कस्तो परिवर्तन भए जस्तो लाग्छ कि लाग्दैन परिवर्तन त लगभग भइसकेको किनकि पहिला हाम्रो नेपालको दलित मध्ये परिवारहरूले यो काम गर्थे होइन अहिले पनि मलाई धेरैले परिवारै भन्छन् तर मलाई त मतलबै हुँदैन परिवार भने पनि जे भने पनि सबै मान्छे होइन तर के लाग्छ भने काम गर्नु कुनै सानो ठुलो हुँदैन काम जुन गरे पनि हुन्छ बस त्यही हो पैसो आउनु पऱ्यो आफूले जो सोचेको छ त्यो चाहिँ पुरा हुनु पऱ्यो होइन काम आफूले हो जानेको जुन काम गरे नि हुन्छ यो सिलाइको काम बाहुनले गरे पनि भयो बाहुनले गर्ने काम हामीले गरे पनि भयो हामीले मन्तर परेन जानेछ भने हामीले गरे मन्तर पऱ्यो भने भयो जग्गा लाउँदाखेरि होइन त्यो आफूले गर्न सकेपछि आफूले गर्छु भनेपछि कसैले रोक्ने अधिकार छैन क्या अहिले विशेष गरी चाहिँ हजुरले पहिले पनि भन्नुभयो हजुरले मेरोमा आउने ग्राहकहरू चाहिँ एकपटक आइसके पछाडि चाहिँ धेरै समय आइराख्नुहुन्छ भन्नुभयो हजुरले विशेष गरेर चाहिँ यो ग्राहकको मन जित्न चाहिँ कसरी सफल हुन सकिन्छ ग्राहकको मन चाहिँ म रिसाउँदैन ग्राहकसित ग्राहक आएको ग्राहकलाई स्वागत गर्छु होइन रिसाउँदैन मान्छेले के फरक छ त भन्दाखेरि मान्छेले जस्तो नयाँ सिलाउन आएपछि सिलाइदिन्छु भनेर पुरानो लिएर आएपछि क्यारे मसँग टाइम छैन त्यस्तो स्वभाव मैले गर्दैन हजुर मैले जस्तो भने सिलाउने कामहरू चाहिँ मैले जेलाई पनि सिलाइदिन्छु मैले ग्राहकहरूलाई उनीहरू खुसी भयो भने मात्रै म खुसी हुन्छु ग्राहकहरू किनकि ग्राहकले चित्त दुखायो भने मलाई पनि नराम्रो लाग्छ मेरो काममा यस्तो अलिकति मिस्टेकै भएछ कि भने जस्तो लाग्छ त्यही भएर मैले सकेसम्म ग्राहकलाई त्यसलाई बोलेर हुन्छ कि हाँसेर हुन्छ कि होइन ठट्टा गरेर हुन्छ कि कसरी हुन्छ कि मैले ग्राहकलाई चाहिँ जति स आफ्नो बनाउने कोसिस गर्छु त्यही भएर धेरैले मन पराउँछन् हुनसक्छ काम मन पराएको हुनसक्छ होइन हुनसक्छ मेरो चाहिँ नेचर जो मेरो नियत हुन्छ नि त्यहाँ चाहिँ मन पराएको हुनसक्छ तर आउँछन् मान्छेहरू राम्रो राम्रो सिलाउनु हुन्छ तपाईँले भन्दै आउँछन् मान्छेहरू धेरै आउँछन् आज एकजनाले मेरा सिलाएछ भने भोलि चारजना आउँछन् अनि तिनीहरूले मलाई फोन गरेर पनि भन्छन् तपाईँ को धेरै राम्रो भयो तपाईँको सिलाइ म अर्कोचोटि चाहिँ म आध दाजना लिएर आउँछु है दाई भन्छु ल ठिक छ ठिक छ बहिनी भनिदिन्छु होइन अथवा भाइ भनिदिन्छु होइन त्यसरी ठीक है रामें भैर हजर आपू पे प्रति चाहिए कंतुष्ट हो एकदम सतुष्टि मब मेर अब लगभग म चालीस वर्ष को भैस अब अरू पे लगभग अरु फि फिर दु चार वर्ष लो पे फिर यह फे दु चार वर्ष लग समय नार एकदम ठीक छुक्ति भना अथवा कुछ नया व्यक्ति ने चाहिए सीप सिके सिलाई बुनाई को काम मैं भी करु सोच अगड़ी बढ़ाए कय लगे र पिक जो मान न कुछ अब माने टैलेंट मैं तक रोजगारी हिड़क बाटा में है कोई चाहे हल्का काम जाने के का मैं अगर बढ़ु भर कोशिश भोलिक दिन में यह व्यवसाय कसरी अगड़ी बढ़ाने कसरी अगड़ी बढ़ा लैजाने भाई योजना बनाने एकदम मेरे सोचाई चाहिए इसलिए अगड़ी कसरी बढ़ाने रि कसरी गर्ने भन्ने मेरो सोचै नै त्यति नै छ होइन हजुर लगभग लगभग लग, लग, लग, आफूले सक्नसम्म चाहिँ मैले यही प्या नै गर्छु भन्ने मेरो सोच छ पछिल्लो समय चाहिँ यो कोरोना भाइरसको कारणले गर्दा पनि धेरै व्यवसायहरू चाहिँ सङ्कटमा परेको भन्ने पनि सुनिन आयो हजुर तपाईँको व्यवसायमा चाहिँ कस्तो प्रभाव पारे यो कोरोना भाइरसको कारण प्रभाव त पारे नि अब किनभने हाम्रो यहाँ गलकोट नगरपालिका चाहिँ भाडा महँगो छ होइन अब दुई तिन महिनाको भाडा खप्थ्यो त्यसपछि गएर हामीले काम गर्न पाइएन काम नगरेपछि पैसा आउने कुरो भएन होइन त्यसरी हल्का दबाब चाहिँ पाऱ्यो तर अरू ठाउँमा जस्तो हाम्रो गलकोट नगरपालिका चाहिँ भएन किनकि यहाँ चाहिँ लगभग एक महिना मात्रै भन्नुभयो त्यसपछि अब सञ्चालन गऱ्यो सबैले काम ठिकै राम्रै अब चलिरहेछ यो कोरोना भाइरसको यस्तो उसमा पनि हाम्रो काम लगभग राम्रै चलिरहेछ सबैको अहिले चाहिँ कस्तो अवस्था छ अहिले चाहिँ ठिक छ लगभग राम्रै छ भन्नुपर्छ होइन हामीलाई चाहिँ त्यतिकै बसेर के अरे टाइम पास गर्ने उ गर्ने हामी चाहिँ घामताप जाने त्यस्तो फुर्सुद छैन हामीसँग होइन हामीले चाहिँ काम चाहिँ नियमित गरिराखिन्छ बिहान लग तकरी साढे छ सात बजी आइन्छ त्यसपछि बेलुकी चाहिँ नौ बजीसम्म हामीलाई काम गरिन्छ हजुर तपाईँले व्यवसाय सञ्चालन गर्दै गर्दा कुनै समयमा चाहिँ हजुरलाई यो पेसा छोडौँ कि अन्य सञ्चालन अन्य अँगालौ कि भन्ने जस्तो मनमा आयो कि आएन खासै त्यस्तो आएन कुनै कुनै बेला असन्तुष्ट हुन्छ नि कुनै कुनै बेला जस्तो हुन्छ नि कुनै कुनै बेला टेन्सन हुन्छ मुड बिग्रिन्छ त्यतिखेर चाहिँ बेला बेलामा नत्र भने छैन त्यस्तो अन्त गरौँ अरू गरौँ भन्ने त्यस्तो सोचाइ छैन किनभने हामीले अब यो बसेर काम गर्नलाई यो अब हामीले चाहिँ भारी काम गर्नु सकिँदैन सिर्सी सिर्सी गर्ने अब कोडाल खोल्ने हलोजोप्ने अब होइन गरेर त ता सकिन्छ तर दुई चार महिना समय लाग्छ होइन त्यो गर्न खासै सकिँदैन त्यही भएर मैले यही नै ठीक छ भन्ने सोचेको छु विशेष गरेर गलकोटमा धेरै यो सिलाइ बुनाइ गर्ने व्यक्तिहरू भनौँ न व्यवसाय सञ्चालन गरेका व्यक्तिहरू चाहिँ धेरै भएको कारणले गर्दा पनि कुनै ठाउँमा चाहिँ मूल्य अलि बढी हुने कुनैमा चाहिँ अलि थोरै कम हुने भन्ने पनि सुनिन्छ हामीले विशेष गरी यो मूल्य निर्धारण चाहिँ हजुरहरूले कसरी गर्ने गर्नुहुन्छ यस्तो अब हाम्रो एउटा रेटलिस्ट बनाइएको छ हामीले होइन हाम्रो गलकोट नगरपालिका अर्थात् तारखोला गाउँपालिका यो सबै हामी एकचोटि बैठक बसेर हामीले एउटा रेट लिस्ट बनाइएछ त्यो रेट लिस्ट अनुसारै हामीलाई काम गरिन्छ होइन कुनै कुनै व्यक्तिहरूमा अब काम नभएपछि के अब काम कम आएपछि अर्थात् कुनै हुन्छ नि काममा हल्का फुल्का जानेको पसल खोलेको त्यस्ताहरूले चाहिँ मेरा आउँछन् कि भनेर चाहिने त्यो के अरे रेट कम गर्ने गर्छन् होला नि हजुर नत्र भने हामीहरू त खै मैले त रेट लिस्टमा भएको भन्दा पनि दुई चार पैसा कहिलेकाहीँ त गरि नै ल्याउँछु होइन तर मेरो गराक आउँदा छोड्दैनन् फरकै पर्दैन एकचोटि आयो भने आइरहन्छन् ग्राहक हामी यो कार्यक्रमको अन्त्यमा पनि आइपुगेका छौँ अन्त्यमा चाहिँ हजुरले यो रेडियो सुनेर बसिरहनुभएका श्रोताहरूलाई के भन्न चाहनुहुन्छ मैले के भन्न चाहन्छु भने सकेसम्म त विदेश नजाउँ आफ्नै देशमा केही गरौँ होइन गरौँ तर एउटै काम नगरौँ फरक फरक काम गरौँ किनभने एउटै काम गर्यो भने के हुन्छ त भनेपछि सबैले एउटै काम गर्यो भने त अनि मानम सबैले सिलाउन लायो भने अनि सिलाउने जाने चाहिँ कोता हो कि होइन त्यही भएर सबैले थरी थरीका काम गरौँ कृषि गरौँ अथवा कसैले कुखुरो पालौँ हरेक हरेक कामहरू हुन्छ आफ्नै गाउँमा चाहिँ हामीले गुजेर चलाउन सकिन्छ भने सकेसम्म विदेश नजाउँ भनेर भन्न चाहन्छु सबैलाई हजुर हुन्छ यो व्यस्त समयको बावजुद पनि तपाईँले हामीलाई समय दिनुभयो यो समय र संवादको लागि तपाईँलाई धेरै धेरै धन्यवाद हजुरलाई पनि धन्यवाद बोल्ने मौका दिनुभयो श्रोता आज हामीले कार्यक्रम परिवर्तनका आवाजमा रहेर परिवर्तन संवादमा स्थायी घर गलकुट नगरपालिका वार्ड नम्बर दस र हाल भने गलकुट नगरपालिका वार्ड नम्बर तिनमा न्यु घुम्टे टेलरिङ सञ्चालन गर्दै आउनुभएका विमल विकसँग कुराकानी गर्यौँ यो कुराकानी सँगै कार्यक्रम परिवर्तनका आवाजको लागि छुट्याइएको निर्धारित समय सकिनै लाग्यो तपाईँले कार्यक्रम परिवर्तनका आवाज सुन्नुभयो कार्यक्रम सुनिसकेपछि तपाईँलाई कस्तो लाग्यो कृपया सुझाव सल्लाह र प्रतिक्रिया दिन नुल्लि नौ प्रतिक्रिया को स्टूडियो को टेलीफोन नंबर शून्य अड़सठी चार बारह शून्य त्रिचालीस में फोन करी प्रतिक्रिया दिन सकू यम रेडियो सुनेर सात दिनभ श्रोता त्यवाद प्रविधि में रहने मित्र निराजन बगाले विशेष आभार व्यक्त करते आज को श्रृंखला मशाल विज्ञापन आज्ञा चाहूँ ज्ञान सूचना और मनोरंजन को सामुदायिक रेडियो गलकुट एफएम एक सौ दुई थप्लो नमस्कार